जाजु रहेछन् म त को हो भन्दो धोका दिएन भिनाजु म त को हो भन्दो ओखड्डेनी साली पहिले जाने भइदै रहेछिन हुनपन्न साली देख्या भिनाजुका के आखा झल्लाउन आखाँदो छारो हालो प न छारो भन्दा बरु खुसानी पनि हालला तु कि नरिद छाड्दिनै साली ए आमा भन्दा कसरी चन् साउताउनी जानु के मेरो आँखा फुटेका छन् के एक्ली जोई पाल्नु त बिचारालाई दौड दौडछ वउने दुई जोई ओहो साली के आदि चाहिँ त्यसागुडा के टाउको घणाउने वालों के चुफी बात रावलै औ चुफी की बात नै भिनाजु दुई जोई का खेला पड्या त्यै चुफी उक् खेला भिनाजु You cocked down सादि a भएन छोडिदिउला